विषयमा छलफल शुरू एमालेको नौ महाधिवेशनका लागि चितवनसहित केही जिल्लामा आज प्रतिनिधि छनौट गरिँदै आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा पौँजीगत खर्च भन्दा कम पचासी अर्ब छुटमा एकचालिस अर्ब रूपियाँ मात्र खर्च सुन्नी विद्रोहीद्वारा इराकको विभिन्न क्षेत्र कब्जा लिने क्रम तीव्र सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र पनि कब्जामा विश्वकप फुटबल आज टलीर ब्राजिल मेक्सिको अन्तिम जीवन जीवन यापन तथा रात इटली ब्राजिलोति जीवनयापन गुजार विज्ञापन समाचार विस्तार में संविधान सभा में संसद के स्वरूप का विषय में छलफल शुरू हो शासकीय स्वरूप का विषय में छलफल सक हिजो बाट नया विषय प्रवेश पाई तत्कालीन व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयका निर्धी प्रतिवेदन दुई हजार एकात्तरमाथि एकीकृत रूपमा संविधान सभामा सभासदहरूले भनाइ राखिरहेका छन् आज पनि बाँकी सभासदहरूले भनाइ राख्नेछन् प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाको रूपमा प्रतिनिधि सभा रहनुपर्ने त्यसलाई ठुलो आधारको बनाउनु नहुने केन्द्रमा दुई सद र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था कार्य गर्नुपर्नेमा सभासदहरूको माग रहेको छ संविधान सभाको बैठक आज बिहान एघार बजे बस्नेछ नेकपा एमाले नौ नवौं लागि आज प्रतिनिधि चयनको काम सक्ने भएको छ केही ठाउँमा मतदान र केही ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ एमालेको हिजोसम्म एक हजार चयन भइसकेको र आज बाँकी प्रतिनिधि चयन हुने बताइएको छ एमाले प्रवक्ता प्रदीप ग्यावालीले आज साँझसम्म प्रतिनिधि चयनको काम सकिने बताउनु भयो आज चितवनसहित बाँकी जिल्ला र पेसागत बुद्धिजीवी मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीहरूको प्रतिनिधि चयन हुँदैछ जनसङ्गठनहरू र केन्द्रीय विभागको निर्वाचन पनि आज हुनेछ अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधव कुमार नेपाल र केपी शर्मा ओली अध्यक्षको प्रतिस्पर्धामा उत्रनु भएको छ यसैबिच नेकपा एमालेको नवमहाधिवेशनमा चितवनबाट सहभागी हुने प्रतिनिधि छनौट कार्य आजबाट सुरु हुँदैछ जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट करिब पैँतालिसजना प्रतिनिधि छानिनेछन् सहमति नजुटे निर्वाचनबाट प्रतिनिधि छनौट हुनेछ प्रतिनिधि छनौटका लागि निर्वाचन समिति गठन गरिएको छ आज बिहान दस बजेदेखि अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ता र भोलि बिहान दस दस बजे देख मतदान करने समय तुक नंबर एक में जन आदर्श कैंपस वीरेंद्र नगर में निर्वाचन होने सो क्षेत्र का एक हजार तीन जना संगठित सदस्यले मतदानमा भाग लिन पाउनेछन् त्यस्तै क्षेत्र नम्बर मा गंगा प्लाजा टाढीमा निर्वाचन हुनेछ यस क्षेत्रमा सदस्य सङ्ख्या एक रहेको छ क्षेत्र नम्बर तिनमा जिल्ला पार्टी कार्यालय र मोगलिनमा निर्वाचन हुनेछ त्यस क्षेत्रमा एक हजार सात सय चौरानब्बेजना सदस्य रहेका छन् त्यस्तै सदस्य सङ्ख्या एक छयासी रही क्षेत्र नंबर चार में फूलबारी राम मंदिर निर्वाचन केन्द्र तोक नंबर पांच में शुक्र नगर माड़ी को बसंतपुर में निर्वाचन तोको क्षेत्र में सदस्य संख्या आठ सौ अड़सठी महाधिवेशन में प्रतिनिधि मपदंड समेत तोक एक सौ दलित बराबर एकजना एक, एक सौ महिला बराबर एकजना मजदूर में एक सौ एक बराबर एकजना रखुला दुई सौ बराबर एकजना प्रतिनिधि छानिने नेकौ राष्ट्रीय महा ही हजार उन्नाइस गतेदेखि चौबिस गतेसम्म काठमाडौँमा हुँदैछ आर्थिक वर्ष दुई हजार सत्तरी एकत्तर सकिन बिस दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च आधा भन्दा पनि कम भएको छ महालेखा का नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको लागि पुँजीगत बजेट पचासी अर्ब अहिले अहिलेसम्म 41 अर्ब रुपियाँ मात्र खर्च भएको छ यो कुल पुँजीगत बजेटको जम्मा अडचालिस मात्रै हो पुँजीगत बजेट खर्च नभए पनि साधारण बजेट भने बहत्तर खर्च भएको छ साढे खर्ब साधारण खर्च छुट्याइएकोमा दुई खर्ब चौवन्न अर्ब रुपियाँ खर्च भइसकेको छ वित्तीय व्यवस्थापनतर्फ अठहत्तर अर्ब छुट्याइएकोमा तेत्तिस अर्ब अर्थात् बयालिस प्रतिशत खर्च भएको छ पाँच खर्ब सत्र अर्बको कु, कुल बजेटमध्ये अहिलेसम्म तिन खर्ब उनातिस अर्ब अर्थात् साठी खर्च भएको छ पुँजीगत खर्च बन्न नसक्दा सरकारी ढुकुटीमा साठी अर्बभन्दा धेरै रकम थुप्रिएको छ चालु आर्थिक वर्षमा भएका विभिन्न आयोजनाको भुक्तानी गर्न बाँकी रहेकाले खर्च बढ्ने अर्थ मन्त्रालयका प्रवक्ता रामरण पुरासनीले बताउनुभयो तर अब आर्थिक वर्ष सकिन धेरै दिन बाँकी नरहेकाले यो वर्ष पुँजीगत खर्च असी प्रतिशत पनि नपुग्ने देखिएको छ देशको पूर्व क्षेत्रमा मनसुन सक्रिय भएको छ पश्चिमी र मध्य क्षेत्रमा भने मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायुको प्रभाव कायम रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसमविद सुभाष रिमालले जानकारी दिनुभयो मनसुन सक्रिय नभएको मध्ये क्षेत्रमा आज फाटफुट मात्र पानी पर्नेछ भने पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा हुनेछ अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न शरदनगरमा ढल निर्माणमा देखेको लापरवाहीप्रति तपाईँ के भन्नुहुन्छ तारको काम बे भ्रष्टाचारको गन्ध र सिम अनुगमन नहुनुको परिणाम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिरग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन्द काठमाडौँ मुगलिन्द मलिपोखराम नारायण बट सडक खण्ड पनि खुला छन् शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 विदेशका समाचार सुन्ने विद्रोहीहरूले इराकको प विभिन्न क्षेत्र कब्जा लिने क्रमलाई तीव्र पारेका छन् उनीहरूले इराकको सबभन्दा ठुलो तेल प्रशोधन केन्द्र कब्जामा लिएको बताएका छन् बगदादको उत्तरी भाग बैजीमा रहेको सो तेल प्रशोधन केन्द्रमा सरकारी सेना र विद्रोहीबीच दस दिनदेखि सङ्घर्ष भइरहेको थियो यसअघि एक दिनअघि मात्रै विद्रोहीहरूले इराकको पश्चिमी क्षेत्र पनि कब्जा लिएका थिए खेल समाचार विश्वकप फुटबल में आज रात समूह सी री को समचरण को अंतिम खेल हो राति पाउने दस बजेपछि एउटै समयमा हुने खेलमा समूहिका इटाली र अरुग्बे तथा कोष्टारिका र इङ्ल्यान्ड भिन्नेछन् कोष्टारिका प्रिक्वार्टरमा प्रवेश गरिसकेको र लगातार दुई खेल गुमाएको इङ्ग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेलमा इटाली र अरुगे मध्ये एक टिम अन्तिम स्वरमा प्रवेश गर्नेछन् त्यसैले आज यी दुई टिमको लागि खेल गर या मरको हुनेछ कोष्टारिकाको स अङ्क तथा इटाली र उरुगेको समान तिन तिन अंक छ अन्तिम स्वरमा प्रवेश गर्ने टिमको टुङ्गो लाग्ने भएकाले इटली र उर्गवेबिचको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ कोष्टारिका इङ्ल्यान्डलाई पराजित गर्दै समूविजेता बन्ने दमा रहँदा इङ्ग्ल्यान्ड सान्त्वना जित हात पारेर घर फर्कने योजनामा हुनेछ यस्तै आज राति पाउने दुई बजेपछि एकै समयमा समूहसिक्का ग्रिस र आइबरिकस्ट तथा जापान र कोलम्बिया भिड्नेछन् आजको खेलमा आइबरिकस्टले ग्रिसलाई पराजित गर्न सके प्रिक्वार्टरमा स्थान सुरक्षित गर्नेछ भने हारेको खण्डमा जापानले कोलम्बियालाई पराजित गर्नुपर्नेछ यदि आयभरि कोष्ट हार्दा जापानले कोलम्बियालाई पराजित गरी जापान प्रिक्वार्टरमा प्रवेश गर्नेछ यसअघि आज बिहान सकिएको खेलमा जित हार पार्दैसम्म एका ब्राजिल र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन् ब्राजिलले क्यामरुङलाई चार एक गोलन्तरले पराजित गरेको हो भने मेक्सिकोले क्रोएसियालाई तीन एक गोलन्तरले पराजित गर्दै अन्तिम स्वरमा स्थान बनाएका हुन् सम्भवीबाट नेदरल्यान्ड्स र चिली विजेता उपविजेता बन्दै प्रिक्वार्टरमा पुगेका अब फाइनल मा को जेता सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ भने को दावेदार मानेको नेदरल्यान्डले समूह एकको उपविजेता मेक्सिको सामना गर्नेछ सा। संविधान सभामा संसदको स्वरूपका विषयमा छलफल शुरू एमाले नव महाधिवेशनका लागि चितवन सहित केही जिल्लामा आज प्रतिनिधि छनौट गरिँदै आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी नदा पहजीगत खर्च आधा भन्दा कम 85 अर्ब छुट्याइएकोमा एकचालिस अर्ब रुपियाँ मात्र खर्च सुन्ने विद्रोहीद्वारा इराकको विभिन्न क्षेत्र कब्जा लिने क्रम सबैभन्दा ठूलो तेल प्रस्थान केन्द्र पनि कब्जामा र विश्वकप फुटबलमा आज राती इटली र उर्गबे तथा कोष्टिका र इङ्ल्याण्ड भिड्दै ब्राजिल र मेक्सिको अन्तिम सोह्रमा अवस्त बिहान दस बजेको अर्पण ध्रुवराज आज नमस्कार यस जय गलेसो रियल स्टेट एन्ड हाउसिङ प्रणालीद्वारा पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र बाटोमा रहेको चार विघाह क्षेत्र फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पिच बाटो बिजुली संसार यातायात लगायत अन्य पन्न घड़ेरी खरीदगरी ढुक्का संपर्क का लगी गोपाल पौड़े रत्न नगर मोबाइल अंठानब्बे चार पचास उन्ना पचास सात प्रेम हिम